टनै भएकोज खनाल स्थानीय समाचार विस्तारमा पूर्वी चितवनको बेहेन्द्रनगर तीन खुरखुरेमा एम्बुलेन्सको ठक्करबाट आज बिहान एक, एक महिलाको ज्यान गएको छ ज्यान जानेमा खैरनी दुई बैरनी बस्ने वर्ष अठाइस तिसकी शर्मिला सेडाइरहेको प्रहरीले जनाएको छ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना दुई छ एक पाँच पाँच नम्बरको एम्बुलेन्सले बिहान साढे पाँच बजेतिर ठक्कर दिदा उनको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरीकारले भण्डाराका प्रहरी नागर निरीक्षक हरेन्द्र मिश्रले जानकारी दिनुभयो एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको मिश्रले बताउनुभयो रत्नगर नगरपालिकाले सड़क क्षेत्रधिकारभित्र रहेका तीनवटा घर आज भत्काएको छ सड़क क्षेत्रधिकारभित्र अतिक्रमित क्षेत्र हटाउने अभियानका क्रममा नगरपालिकाले रत्नगरिक बकुलरमा रहेका तीनवटा घर डोजर लगाएर भत्काएको हो बकुलरमा रहेको कपिलामणी पौडेल रामचरण कुवर र श्याम श्रेष्ठको घर भत्काइएको नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर प्रकाश चन्द्र ढुंगानाले जानकारी दिनुभयो तोकेको समयभित्र आफैले नभत्काएपछि बकुलरमै अन्न कही घर सड़क क्षेत्राधिकारित्र पे प्रक्रिया पूरा नालने नगरपालिका करी घर भत्काउने नगरपालिक ईजीनियर ढुंगान जानकारी द्व इस सड़क को क्षेत्र भि रे टाड़ी का नगरपालिकाले सड़क डिभिजन कार्यालयसँग मिलेर सड़कको दायाँ बायाँ पच्चीस मिटरभित्र रहेका घर टहरा ठेला निर्माण सामग्रीहरू हटाउने कार्य जारी राखेको छ करिब दुई हप्ता अघिदेखि शुरू गरिएको अभियान भोलिसम्म चल्नेले सड़क क्षेत्रमा रहेका टाढी चोक स्थित फलफूल तथा फूटपाथ त्यहाँबाट ताजा तरकारी तथा फलफूल बिक्री केन्द्रमा स्त सडक क्षेत्रधिकारको अतिक्रमण हटाउने करिब तीन चार वर्षदेखिको नगरपालिकाको योजना यस वर्ष भने सफल भएको छ राजनैतिक दल स्थानीयवासीको सहयोगका कारण आफ्नो योजना सफल भएको नगरपालिकाले जनाएको छ चितवनले विद्यार्थीलाई लक्षित गरी भरतपुरमा चितवन शैक्षिक मेला दुई हजार चौध आयोजना गर्ने भएको छ गुणस्तरीय शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गर्न लागि भदौ एक गतेसम्म भरतपुर गार्डन रिसोर्ट भरतपुरमा हुने मेलामा विद्यार्थीले स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय विश्वविद्यालय कलेज शैक्षिक संस्था र गुणस्तरीय शिक्षाबारे परामर्श लिन सक्नेछन् मेलामा उना चालिसवटा स्टल रहने कार्यक्रम संयोजक लाइन जीवन रिजाल ने जानकारी विद्यार्थी को व्यक्ति वििकस और नेतृत्व विकास नया दिशा तीर मार्ग निर्देश गन्म को मुख्य उद्देश्य रोक रिजाल नेता पन्द्रह बीस हजार अवलोकन करने लक्ष्य लिख मेला में स्वदेशता विदेश का शैक्षिक संस्था को समेत समर्थन रहने आयोजक ने जना नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष बद्री सिगदेलले महा युनियनको महाधिवेशन कुनै पनि हालतमा नसर्ने बताउनु भएको छ युनियनको महाधिवेशन नहुँदा पत्रकारहरूको आन्दोलन र मुद्दामा असर परेको भन्दै भदौ 21 र बाइस गते पोखरामा महाधिवेशन गराएरै छाड्ने बताउनु भयो महाधिवेशनको सन सन्दर्भमा नेपाल प्रेस युनियन चितवन शाखासँग छलफल र परामर्श गर्दै कार्यवाहक अध्यक्ष महाधिवेशनमा नेता मुखीलाई नभई अवसर दिन आग्रह गर्नुभयो अधिवेशन ना समग्र पत्रकार को आंदोलन ओजर में परिय भन्द महासंघ में यूनियन ने बिहोरिक क्षतिप्रति का महाधिवेशन को आवश्यकता रहेको स्पष्ट पार्नुभयो प्रेस युनियन समाजको एना भएको भन्दै महाधिवेशनमा भए समाजको विश्वास घट्ने भन्दै महाधिवेशन गराउनका लागि दवाब दिन जिल्ला शाखाहरूलाई आग्रह गर्नुभयो कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष समीर जङ शाहले लोकतान्त्रिक संगठनमा महा बन... महाधिवेशन गर्नकिएको मितिमा महाधिवेशन गर्नखाहरूमा विकासमा आउने कमी आक्ने भाई भौतिक रर्थिक रूप में पत्रकार बांच सुनिश्चित करना प्रेस यूनियन को महाधिवेशन आवश्यक रेकन् प्रभु श्री कला केन्द्रको आयोजनामा यिनी साउन चौविस गतिदेखि नारायणी र लुम्बिनी अञ्चललाई लक्षित गर्दै नारायणी डान्सिङ स्टार गर्ने भएको छ नृत्य क्षेत्रलाई आफ्नो भविष्य ठानीहरूको लागि लक्षित गरी सञ्चालन गर्न लागेको सुप्रतियोगिताको साउन चौबीस गति बिरगंज साउन गते टोणा उनातिस गते, गते मोगलिन भदौ एक गते कावासोती र तीन गते बोटबल सात गते रत्नगरको टाँडी र नौ गते नारायणगढमा गत पहिलो चरणको सुनौट प्रतियोगिता हुने आयोजकले जनाएको छ केन्द्रले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो दसवटा अडिशनसम्म गर्ने प्रतियोगितामा एक जनाको सहभागिता रहने आयोजकले विश्वास लिएको छ प्रतियोगितामा प्रथम हुनेलाई एक द्वितीय हुनेलाई पचास हजार तृतीय हुनेलाई पच्चीस नगद पुरस्कार सहित विभिन्न पुरस्कारले सम्मान गर्ने कार्यक्रमका निर्देशक राम रिमालले जानकारी दिनुभयो नारायणमा रहेको नारायणी मोटर्सले गाम्बेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बाल बालिकालाई विद्यालय पोसाक सहयोग गरेको छ मोटर्सका संचालक बाल गोपाल चुके र उहाँकी धर्मपत्नी अनुसार चुकेका छोरा अभिषेक चुकेको जन्मदिनको अवसरमा केन्द्रमा रहेका सत्तरी जना चेपाङ बाल बालिकालाई पोसाक सहयोग गरिएको हो आज चुके परिवार केन्द्रमै गएर बाल बालिकालाई विद्यालय पोसाक हस्तान्तरण गरेका थिए विगतमा लगायत विभिन्न सहयोग गर्दै आएका चुकी परिवारले बाल विद्यालय पुस्ता अभाव भएको थाहा पाएपछि सुको जन्मदिनको अवसर पारेर पुस्ता सहयोग गरिएको नारायणी मोटर्सका संचालक बाल गोपाल सुकीले जानकारी दिनुभयो केन्द्रमा चितवन र मकवानपुरका सत्तरी जना चेपाङ बालबालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छनृ पूर्वी चितोन को जुलपानी सार समुदाय स्तरीय एकीकृत जलवायु परिवर्तन अनुकूलन संबंधी अंतरिकिया आज संपन्न होदयपुर सामुदायिक वन को, को आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ सिधुवन अन्तर्गत हरियो वन कार्यक्रमको सहयोगमा भएको सो कार्यक्रममा जलवायु परिवर्तनले पारेको असरका बारेमा छलफल गरिएको थियो बेलाले समुदाय स्तरीय अनुकूलन योजना पारित गरेको र योजना सम्पन्न गर्न सामुदायिक वन उपभोक्ता महासंघ सिधुवनले सामुदायिक वनलाई एक लाख रुपियाँ चेक आर्थिक हस्तान्तरण गरेको छ सामुदायिक वन उपभोक्ता महासंघ सिधुवनका उपाध्यक्ष वेदबहादुर अधिकारी प्रमुख अतिथि रहनु सो कार्यक्रममा जुटपानी गाविसका सचिव रामकुमार श्रेष्ठ सामुदायिक वन उपभोक्ता महासंघ चितवन की महासचिव बैष्णव कुमारी सापकोटा जिला वन समन्वय समिति चितवन का सदस्य विनोद रेग्मी मेलेजुनिया आमा समूह का अध्यक्ष सुभद्रा दहाल नेपाल सोसायटी जुटपानी का सभापति गणेश शर्मा पौडे लगायत ने बोलने कार्यक्रम वन का अध्यक्ष केशर ला को अध्यक्षता में संपन्न महावन राष्ट्रीय निकुंज बाट आने जनावर कारण तहां का स्थानीय जनधन तथा बाल नाली को क्षेत्र अज यसै क्रममा गै राति माडीको कल्याणपुर सह हरिनगरमा निकुञ्जबाट निस्केको गैंडाले करिब एक बिघा धान खाएर सखा पारेको छ अडनाथ रिमाल लोकनाथ रिमाल र केशव गरी एक बिघाको धान बाली गैंडाले सुखा पारेको हो भर्खरै धान रोपेर खेताला तथा रुपेको ज्याला तिरि नसक्दा नै जनावरले बाली नाली नै सुक्खा बनाएपछि पीड़ित कृषकहरू चिन्तित बनेका छन् साथै उनीहरूले सरकारवाला पक्ष अविलम्ब उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् दुई हजार सत्तरी सालको एसएलसी पूरक परीक्षा आजबाट शुरू भएको छ आज पहिलो दिन विद्यार्थीहरूले अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् चितवनमा आजबाट शुरू भएको एसएलसीको पूरक परीक्षामा चार विद्यार्थीले सहभागिता जनाएका छन् परीक्षाको लागि जिल्लामा पाँचवटा परीक्षा केन्द्र तोकिएको छ पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले जानकारी दिनुभयो परीक्षा साउन सत्ताइस गतिसम्म चल्नेछ नेपाली कंग्रेस गैंडाकोट नगर समिति गैंडाकोट नवलप्रासले नेपाली कंग्रेसका संस्थापक नेता बीपी कोइरलाको शतवार्षिकी उत्सवलाई भव्यताका साथ मनाउने भएको छ नेपाली लोकतान्त्रिक आन्दोलनका अभियन्ता कोइरलाको शतवार्षिकीलाई भव्य रूपले मनाउने केन्द्रीय कार्यक्रम अनुसार नै कार्यक्रम तय गरिएको आज गैडाकोटमा निर्वाणाधीन बीपी स्मृति भवनमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो साउन चौबिस गते कालिका संस्कृत विद्यापीठको परिसरमा वृक्षारोपण गरी कार्यक्रमको औपचारिक शुरूआत गरिने पत्रकार सम्मेलनमा जानकारी दियो यस्तै छब्बीस गते रक्तदान कार्यक्रम एकतिस गते विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता र भदो गते समापन कार्यक्रम गर्ने जगन्नाथ उपाध्यायले जानकारी दिनुभयो विविध कार्यक्रमहरूमा केन्द्रीय नेताहरू प्रमुख अतिथिको रूपमा आउने तय भएको नेपाली कंग्रेस गैराकोट नगर समितिका सभापति तारापति खरेली जानकारी दिनुभयो नवलपरासीमा भाइरल ज्वरोको प्रकोप बढेको छ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा दैनिक संयुक्को संख्यामा ज्वरोका बिरामी आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ पृथ्वी अस्पताल परासीमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ अस्पतालका अनुसार दैनिक पचासदेखि साठी जना बिरामी आउने गरेका छन् बर्सातमा बढ्दो प्रदूषण र गर्मी मौसम परिवर्तन तथा जथाभावी खानपिनले यसको संक्रमण बढेको स्वास्थ्य बताएका छन् अब पाल अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ प्राकृतिक विपत्तिमा सरकारले गरेको पूर्व तयारी कस्तो लाग्यो ए कागजमा छ व्यवहारमा छैन बे पूर्व तयारी नै देखिएन र से अप्ठ्यारो भुवनोट र स्रोत साधनको अभावले समस्या अर्पण जन आवाज में तो मत दू जिस मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक बी ओ स्पेसलएल पोल टाइप गरी करी आपूला उत्तर ए बी वा सी टाइप करी चौवालीस वा पैंतालीस पचपन्न में पठा अर्पण जनआवाज मत परिणाम हरक साझा पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबर के बेला नारायणगढ हेटोडा बिर्ग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन विशेष काठमाडौँ मुगलिन्द मरिपोख र नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्ून्य पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस पालु आवाजको तरकारी र खाद्यान्नमा प्रयोग गर्ने विषादीका मानव स्वास्थ्यमा प्रतिकूल असर पारिराखेको रा, छ तरकारीमा अत्याधिक प्रयोग भएपछि विषादी प्रयोग भएपछि सरकारले पनि कडाई गरिरहेको छ यसैबीच हामीले बढ्दो विषादीको न्यूनीकरण गर्न के गर्न सकेला भनी कृषकहरूलाई सोधेका छौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा <laughs> कृषक लेभलबाटै नै यो अभियान चाहिँ अगाडि जानु पर्ने हुन्छ र कृषकलाई नै अलि साथी जानकारी चाहिँ अब प्राविधिक कृषि विकास अन्य निकायले कृषकहरूलाई विषादी यो विष हो औषधि होइन भन्ने कुरो जानकारी गराई एकदम कम भन्दा कम हानिकारक र चाहिँ वातावरण मैत्री विषादीहरू प्रयोग गर्नलाई हामीले प्रोत्साहन गर्नुपर्ने हुन्छ हामीले जति पनि खेती प्रणाली अप्नाएका छौँ त्यसमा चाहिँ के भन्दाखेरि एउटा ब्लक वाइज चाहिँ हामीले खेती गरेमा विषाडीमा प्रयोग गर्नलाई चाहिँ अलिकति न्यूनीकरण पनि हुन सक्छ विषादी न्यूनीकरणका कर लागि जुन हामीले विषादी प्रयोग गरिराखेको छ त्यसको विकल्पमा स्थानीय स्तरमा उपलब्ध हुन सक्ने स्रोत साधनको व्यापक रूपमा परिचालन गर्ने हाम्रो प्रविधिहरूलाई अवलम्बन गर्ने धेरै हाम्रो स्थानीय प्रविधिहरू धेरै प्रभावकारी छन् र त्यो जिगो पनि छन् त्यस्ता खालको प्रविधिहरू चाहिँ अवलम्बन गर्ने र अहिले बजारमा आएका नयाँ जैविक विषादीहरू छन् तिनीहरूलाई पनि हामीले चाहिँ उचित रूपमा प्रयोग गर्न सक्यौँ भने क्रान्डीको उत्पादन एकदम सफल हुन हजुर र यसमा चाहिँ के भने साङ्गारिक मल व्यवस्थापन कोभिमल सुधारदेखि लिएर गएर ढिना मसिना कुराहरूलाई हामीले हाम्रो कृषिमा समावेश गर्न सक्यौँ भने यो अत्याधै फलदायी छ हामीले यो बिसादीलाई सबै मिलेर पहिला सुरु त अब केन्द्रबाटै कानुनी हिसाबबाटै था राज्यले नै रोक्न पर्यो बिसारीलाई अनि बिजको कारणले धेरै कुब्ने गइरहेछ हाम्रै घर यस्ती रासायनिक मलहरू निकाल्ने अनि अब गाईको पिसाबहरूबाट बिस्तारी बोर बिज हाल्न नदिने गाईको पिसाबहरू छेर्ने चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ उत्पादक र उपभोक्ता दुवैमा बिस्तारीको नकारात्मक असरको बारेमा जानकारी भयो भने एउटा उपभोक्ताले पनि न्यून बिसारी अर्थात बेसा प्रयोग नीज बड़ी खोजी खोजी खाँचन और उत्पादक चीज उत्पादन करना बाध्य प्रेरित हुन्छन् राजधानी मल र राजधानी विषादीले गरेको नकारात्मक असरको बारेमा यो चेतनामूलक कार्यक्रमको सँगसँगै पोस्टर कम्पेट सडक नाटक इत्यादि कार्यक्रमले चाहिँ चेतना जगाउने र त्यसको चाहिँ सत्तामा घरेलु विषादी प्रयोग लगाउने अनि आइपिएम विधि प्रयोग लगाउने आइपिएम विधिको प्रचार प्रसार गर्ने प्र विषादी चाहिँ यो अहिले यो घातक विषादी भइरहेछ त्यसलाई बिहानै गर्नुपर्छ सरकारले त्यसलाई बिहान गरेन भने हामी चाहिँ लुला लङ्गडाहरू पनि हुन सक्छौँ त्यसको सट्टामा अनेक विधिहरू प्राणिक विधिहरू अप्नाउन सकिन्छ हामीले हाम्रै देशमा हाम्रै जङ्गलमा भएका प्राणयुक्त चिजहरूलाई चाहिँ मिलाएर चाहिँ बालीमा लगाउन सकिन्छ त्यस मेरो कुरा त एकदम योग प्रेरणै गर्नुपर्छ सामुदायिक आवास अगे हमी स्थायी समाचार कंती गांवठा में कई घटना दुर्घटना घटे अवजनिक चाचों का विषय में कई कार्य को आयोजना करनी हमीर जानकारी कराने जानकारी कराने हमो फोन नंबर हो शून्य छपन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तिन सय तिस फ्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगाहरूसँग इन्टरनेट अनलाइनमार्फत संसारभरकै साथ सुनिरहनु भएको साँझ साढे बजेको अर्पण स्थानीय समाचार सकियो धुवराज नमस्कार। लत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन्न पांच तिरसठी दुई सय नब्बे रंग रोग सेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही को आधिकारिक बिक्रेता जानकारी कराइन एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनै र चेक मेसिन द्वारा एकै छपाई गर्ने एक